देरे देरे स्वागत गर्न थुप्लो पाँच मेगा हर्चमा लोक झन्कारको अर्को एउटा नवीन श्रृंखला भेट्न हामी आइसकेका छौँ प्रविधि कक्षीमा हुनुहुन्छ यति बेला अनि तपाईँको साथमा तपाईँ सँगै छु म प्रतीक्षा कार्यक्रम लोक झंकार को योग बसाई ला आने गर एक दिन बिहान नौ बजे समाचार लगते करीब करीब दस बजेसम रृंखला रह रहेर, रहकर विशेषगरी हमें नेपाली लोकगीत सङ्गीतको क्षेत्रमा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ कहिले एकल गीतहरू तपाईँको माझमा राख्छौँ कहिले लोकगीत सङ्गीतको क्षेत्रमा लाग्नुभएका स्रष्टाहरूसँगको कुराकानी तपाईँको माझमा राख्छौँ त कहिले है नै लोकगीत सङ्गीतका कुरा अनि गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ आजको लोकजङ्कालको यो श्रृङ्खलामा मैले नेपाली लोकगीत सङ्गीतको बजारमा भर्खरै आएका निकै नै चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा लिएर उपस्थित भइसकेको छु र यति बेला तपाईँले लोकझनकाको यो श्रृङ्खला रेडियो अर्पण एक सय चार थुप्रो पाँच साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ र कार्यक्रमको सुरुवात गर्छौँ एउटा निकै नै चर्चित भएका जुन स्वर तपाईँले निकै नै सुन्नुभएको छ अहिले ने नेपाली लोकगीत सङ्गीतको बजारमा अग्रपङ्क्तिमा आउने स्वर रामजी खाँड अनि टिका पुन यति बेला राख्छु उनै गायक रामजी खाँड अनि टिका पुनको आवाजमा रहेको गीत तिमीलाई पार्दैन रोना साथ मेरी हो भन्न पा तिमलाई पारदिन हराउन आकाश में खमजो न छिपन सकते रोकना सकते क्या थोक्का गर्भ खास मेरी हो भन्न पान तिला पारती नो न आकाशमा खम्जुन तर छिक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामी हराउला आकाशमा खम्जुन तर छिक्न सक्दैनन् रोक्न सक्दैनन् कसैले हामी खुन दिन <laughs> नहोस् रोक्न सक्दैनन् कसैले हामीलाई मनलाई सानो पर्छ किन मन मनमा बिजने शब्द केही भन्दिन तिमलाई पार रोक्न सक्दैनन् कसैले हामीलाई हराउला आकाशमा खमछु न तर छिक्न सक्दैनन् हराउला नकाशमा घामजिन तर छेक्न सक्दैनन् रोक्न सक्दैनन् हामीलाई कसैले निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ त्यसो त तपाईँको माया पवित्र छ चोखो छ भने पक्कै पनि तपाईँलाई कसैले पनि छेक्न सक्दैन कसैले पनि रोक्न सक्दैन तर तपाईँको माया भने पवित्र हुनुपर्छ युग युगको लागि हुनुपर्छ यो आग्रह भन्नुपर्छ मैले आग्रह पनि गर्छु तपाईँलाई कसैलाई माया गर्नुहुन्छ अन्तरात्मादेखि गर्नुहोस् गर्नुहुन्न भने कसैलाई माया नगर्नुहोला यति बेला तपाईँ लोकझङ्कारको यो श्रृङ्खला सुनिराख्नु भएको छ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्जको साथमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कम लग अन गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच रहेर आज मैले विशेष गरी नेपाली लोकगीत सङ्गीतको बजारमा आएका चर्चामा रहेका गीत सङ्गीत तपाईँको माझमा राखिराखेको छु र फेरि पनि यति बेला अर्को एउटा मिठो भाकालाई नै अगाडि जोड्न चाहन्छु भागीरथ चलाउने अनि टिका पुनको आवाज रहेको भाका हो लय किरण बाबु पुनको रहेको छ साथ समुन्द्र तरेर तिमीलाई भेट्न आउँछु <स्थ> सम्झना छ बाटो हेर्दै गएछौ कि बिचरी तिम्रै हुन पाउँछु विश्वास छ मलाई त तिम्रै हुन पाउँछु पर्खी बसे मेरी माया साथ समुद्र सा तरेर तिमलाई भेट्न आउँछु खा भारी हे रोई ती बी सारी तिमई होना पाचु विश्वास था मैं तिमें होना पाखी बस भेरी बाया सात समुद्र सा कर तुम्हारी भेटना बासे मेरी माया, साथ खी से सात समुद्र करेट अपेति म सुन्दै हुन्छ सबैका लागि सबैका लागि के र रिपोर्ट एसे चाथो प्रोत्साहन सार एसएलसी पछि ब्रिज कोर्स कहाँ आईटीआई टाडी दुखमा डाक्टर नर्स एवं प्राध्यापक द्वारा बारह वर्ष देख प्रत्यक्ष संचालित अपने पुराना एवं दक्षिण प्राध्यापक द्वारा पढ़ाईने डेली क्लास टेस्ट एवं विडल टेस्ट होने जेहेन्दार गरीब एवं पिछड़े का जातिष छू निशुल्क पाठ्य सामग्री एवं निःशुल्क स्वास्थ्य चेकअप शुरू में आने पचास जनाष छूट सात कोरियन भाषा कक्षा अंग्रेजी भरतपुर दस चौबीस कोटी फोन शून्य छप्पन्न पांच एकतीस आठ सौ नौ शाखा कार्यालय टाड़ी चोक मेरी स्टोब संग शून्य मोबाइल अंठानब्बे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 हार्दिक निमन्त्रणा श्री कालिका मन्दिर सेवा समिति रत्ननगर आठ दूरसञ्चार टोलको आयोजनामा यही चैत 29 गतिदेखि दुई हजार सत्तरी वैशाख सात गतिसम्म हुने श्रीमद् देवी भागवत नभाज्ञान महायज्ञको दिव्य कार्यक्रममा युवा पण्डित निर्मल पौडेलज्यूका मुखारबिन्दबाट सङ्गीतमय समुदुर कथा प्रवचन हुने भएकाले सम्पूर्ण धार्मिक जनहरूमा तन मन र धनले सहयोग गरी दिव्य कथामृत पान गरी पुण्यलाभ लिनुहुन हार्दिक निमन्त्रणा गरिन्छ जोग। श्री कालिका मंदिर सेवा समिति रत्नगर आठ दूरसंचार रोड चितवन पुनश चैत्र उन्तीस गति पूर्वांग का दिन बिहान आठ बजे देखि बाजागाजा सहित कलश यात्रा में सक्रिय सहभागिता का लगी हार्दिक आमंत्रण नव वर्ष दुई हजार सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा शुभचिन्तकहरूमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवं उत्तरो हार्दिक मंगलमय शुभकामना विगतका वर्षहरूमा झै जिल्ला स्तरीय परीक्षा दुई हजार उनसत्तरीमा विद्यार्थी सत्त विशिष्ट श्रेणीमा उत्तीर्ण गराउन सफल यस माउन्ट एभरेस्ट इङ्ग्लिस स्कुल विरेन्द्रनगर साथ वर्मानगर चितौनमा शैक्षिक सत्र दुई हजार लागि कक्षा नर्सरीदेखि कक्षा आठसम्म सीमित सिटमा भर्ना खुलेको सहस जानकारी कराइ प्राचार्य लोकनाथ ढकाल मोबाइल अंठानब्बे चार इकाश सात सौ एक नब्बे चार तेरह शून्य पन्द्रह बीस श्री दुर्गा भगवती मंदिर निर्माण तथा संरक्षण समिति पदमपुर दुई जितपपुर चितवन को सूचना यस पदमपुर दुईमा दिन श्री दुर्गा भगवती मन्दिरमा यही दुई हजार उनसत्तरी चैत उन्तिस गतेदेखि अर्सत्तरी वैशाख छ गतेसम्म सञ्चालन हुने श्रीमद्द देवी भागवत महापुराण नवाज्ञान महायज्ञमा सपरिवार उपस्थित भई तन मन र धनले सहयोग गरी पुण्य आर्जन गर्नुहुन हार्दिक आमन्त्रण गर्दछौ आयोजक श्री दुर्गा भगवती मन्दिर संरक्षण समिति परिवार पदमपुर दुई जितपुर चितवन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 स्काई राइडर आवासीय उच्च माध्यमिक विद्यालय प्राचार्य एवं स्काइ राइडर परिवार साथै कक्षा नर्सरीदेखि आठसम्म सीमित सिटमा भर्ना खोलेको सहरस जानकारी गराउँदछौँ फारम वितरण धमाधम भइरहेको छ यही वैशाख चार गते प्रवेश परीक्षा सुरु हुने कुरा जानकारी गराउँदछौँ फोन नम्बर शून्य छप्पन्न पाँच साठी सात सय र शून्य नमस्कार द्वारा प्रायोजित साइन्स ब्रिज कोर्स तथा स्टाफ नर्स कन्टेस्टमा यहाँलाई हार्दिक स्वागत छ सर्वप्रथम त भर्खरै एसएलसी सकेर बस्नुभएका तथा गत वर्ष मात्र बिरगन्ज नर्सिङ क्याम्पस इन्ट्रान्स टपर मनिषा गुरुङ र अर्किड साइन्स कलेज इन्ट्रान्स टपर केशव खरेल लगायत सम्पूर्ण विद्यार्थीहरूलाई शुभकामना तथा बधाई दिँदै आजको कन्टेस्ट सुरु गरौँ प्रश्न तपाईँको लागि चितवनमै पहिलो निम्सको नामबाट सञ्चालित इन्स्टिच्युट कहाँ र कहिलेदेखि सञ्चालनमा रहेको छ तपाईको समय सुरु हुन्छ यहाँबाट दुई हजार चौसठी सालदेखि स्थान रुरानो मेडिकल कलेज जाने बाटो सम्पर्क गर्नुहोस् हाम्रा अनलाइन लेज रोड सप्तगञ्जकी क्याम्पस नजिकै फोन नम्बर शून्य छपन्न पाँच बाइस नौ सय तिस मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न अडचालिस दुई सय त्रिसठी साथै चैत्र बिस गते भित्र भर्ना गर्ने सम्पूर्ण विद्यार्थीहरूलाई भर्ना शुल्कमा पूर्ण छुट हुनेछ नववर्ष दुई सत्तरी सालको पावन अवसरमा हाम्रा सम्पूर्ण अभिभावक शिक्षक कर्मचारी विद्यार्थी तथा घरमा सुख शान्ति समृद्धि सुस्वास्थ्य दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना अर्पण गर्दछौँ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 अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्ज र यो हो लोक लोकझङ्कार श्राम पछाडिको समयमा पुनः तपाईँलाई स्वागत गर्न चाहन्छौँ कार्यक्रममा लोकसङ्कार सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूसमा साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण लगन गरेर विश्वको जुनसुकै कुनामा रहेर सुनिराख्नु भएको छ विशेष गरी लोकसङ्कारको श्रृङ्खला लिएर हामी हरेक दिन आउने गर्छौँ बिहान नौ बजेको नेपाली समाचार लगत्तै लगत करिब दस बजेसम्म र रहेर निकै नै चोरचिद तपाईँको माझमा राख्छौँ कहिले एकल गीतहरू तपाईँको माझमा राख्छौँ कहिले भर्खरै बजारमा आएका गीतसँगै तपाईँको माझमा राख्छौँ र कहिले लोकगीत सङ्गीतको क्षेत्रमा एउटा ख्याति कमाइसक्नुभएका स्रष्टाहरूसँग कुराकानी गर्ने गर्छौँ कर राज़ बने पनि मैले नेपाली लोकगीत सङ्गीतको बजारमा अहिले चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा प्रस्तुत गरिराखेको छु र आशा छ तपाईँले पनि यति बेला लोकसङ्घारको यो बसाई सुनिराख्नु भएको छ फेरि पनि अर्को एउटा मिठो भाकालाई नै अगाडि जोड्नुपर्छ कार्यक्रममा विमल डाङ्गी अनि विष्णु आवाज रहेको भाका हो एउटा कुरा भन्न त पाइएला सात <muchas> ला अन्तै घरबार भयो नि मायाले असल साथी बन्न त पाइएला निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ तपाईँको मान्छे को कोही हुन्छ कसैको जीवनसाथी भन्छ त्यो आफ्नो ठाउँमा छ तर तपाईँले साथीको नाता भने सधैँ कायम राख्न पक्कै पनि सक्नुहुनेछ गीतले पनि यस्तै भन्दै थियो र लोकजङ्घाहरूको व्यवसाय तपाईँ सुन्दै हुनुहुन्छ र व्यवसायमा रहेर यस्तै जोडसितो लोक हामी तपाईँको माझमा राख्छौँ र निकै नै हामीलाई मन छुने तपाईँ हाम्रै गाउँ पाखा परिवेशमा गुन्जिने यिनै गीत सङ्गीतहरू तपाईँको माझमा राखिराखेका छौँ र आजको कार्यक्रमको भने हामी लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ जे होस् अन्तमा एउटा गीत तपाईँको माझमा राख्छौँ नै यो तिनजेलसम्म तपाईँले लोक झङ्कारको यो श्रृङ्खला सुनेर बसदिनु भयो मसँगै रहिदिनु भयो तपाईँलाई धेरै धेरै धन्यवाद त्यस्तै गरी इन्टरनेट अनलाइनको डब्लु डब्लु लगन गरेर विश्वको जुन चाहिँ रहेर मलाई साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र त्यस्तै एथेन्जेलसम्मको प्राविधिक साथको लागि रिजनलाई धेरै धेरै धन्यवाद दिँदै लोकसङ्गारको आजको यो व्यवसायबाट म प्रतीक्षा पनि छुटिन्छु हवस् त नमस्कार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 को गोदर्पण सुनो होला